का लागी. रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा डब्लू डट रेडियो अर्पण डट कम डट www.radioarpan.com.np मार्फत एकै साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अर्याल नेकपा एमालेको नौ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको तेस्रो दिनको मतगणना शुरू भएको छ सा। आज साँझसम्ममा सबै मतगणना गरिसक्ने तयारी गरिएको छ मतगणनाको पछिल्लो परिणाम अनुसार अध्यक्षका प्रत्याशी माधव कुमार नेपालले अग्रता लिनु भएको छ भने अन्य पदमा पनि नेपाल प्यानल ने अगाडि देखिएको छ तेह्र मतगणना हुँदा नेपालले छ र केपी ओलीले छ मत प्राप्त गर्नुभएको छ त्यस्तै महासचिवमा नेपाल प्यानलका सुरेन्द्र पाण्डेले छ मत पाउनु भएको छ भने ओली प्यानलका ईश्वर पोखरेले पाँच मत प्राप्त गर्नुभएको छ हिजो साँझ पदाधिकारीको मतगणना रोकेर केन्द्रीय सदस्यहरूको मतगणना गरिएको थियो अहिले भने पदाधिकारी र केन्द्रीय सदस्यहरूको एकै साथ मतगणना गरिएको छ केन्द्रीय सदस्य र पदाधिकारीको नतिजा एकैपटक सार्वजनिक गर्ने निर्वाचन आयोगले तयारी गरेको छ नेतृत्व चयनका लागि दुई जनाले मत दिएको निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलले जानकारी दिनुभयो फोक्सोमा सेतो दाग देखिएपछि उपचारका लागि अमेरिका जानुभएका प्रधानमन्त्री सुशील कोइरालाले एक साताभित्रै स्वदेश फिर्ता हुने तयारी गर्नुभएको छ फोक्सोमा देखिएको दाग हटेको र प्रधानमन्त्री क्यान्सर मुक्त हुनुभएको उहाँको सचिवालयले जनाएको छ प्रधानमन्त्री फिर्ता हुने मिति एक दुई दिनमा नै तय हुने बताइएको छ प्रधानमन्त्री कोइरालाको फोक्सोमा सेतु दाग देखिएपछि असार दुई गते उपचारका लागि अमेरिका जानु हो प्रधानमन्त्री कोइरालालाई फलोअपका लागि तीन महिनापछि अस्पतालले बोलाएको छ व्यवस्थापिका संसदमा आजदेखि आगामी आर्थिक वर्षका लागि सरकारले पेश गरेको बजेटमाथि छलफल शुरू भएको छ आजको बैठकमा अर्थमन्त्री डाक्टर रामशरण महतले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 उहाँले सभासदलाई छुट्याइएको बजेटको दुरूपयोग नहुने भन्दै यसले क्षेत्रगत विकासमा मदत पुग्ने उल्लेख गर्नु भएको छ मन्त्री महतले आगामी 15-20 वर्षमा आर्थिक वृद्धि दर उच्च बनाउन आर्थिक क्षेत्रमा नीतिगत सुधार आवश्यक भएकोमा जोड़ दिनु भएको छ उहाँले विदेशी पुँजी भित्रउँदै आर्थिक वृद्धि मार्फत मुलुकमा रोजगारीको सृजना गर्नुपर्नेमा समेत जोड़ दिनु भएको छ तर एकीकृत -एक नेकपा माओवादीले भने बजेटले मुलुकलाई तीस वर्ष पछाडि धकेल्ने काम गरेको आरोप लगाएको छ व्यवस्थापिका संसदको आजको बैठकमा आर्थिक वर्ष दुई हजार एकात्तर बहत्तरको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै ने एकीकृत एक एक नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टुराईले बजेटले पुरानै कार्यक्रमको निरन्तरता दिएको आरोप लगाउनु भएको छ बजेटमा स्वरोजगार कोषको विषय नै हटाइएको भन्दै वहाँले आपत्ति समेत जनाउनुभयो अहिले नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले बजेटका बारेमा आफ्ना भनाई राखिरहनु भएको छ शुरूमा पेशकी खर्च विधेयक पारित गरिने संसद सचिवालयले जनाए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 नानगर बुटुवल सड़क खण्ड अन्तर्गत नवलपरासीको कावासुटीमा आज बिहान बस र ट्रक एक आपसमा ठोकिँदा चालक सहित चौतिस जना घाइते भएका छन् घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको छ सुर्खेतको सल्देरीबाट काठमाडौँका लागि छुटेको बस र नानगढबाट बुटुवलका लागि जाँदै गरेको ट्रक एकआपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ बस चालक टेकबहादुर बुढा र ट्रक चालक भीम कुँवर तथा यात्रुहरु प्रेमविक र धनबहादुर सिंह गम्भीर घाइते भएका छन् उनीहरूको भरतपुर स्थित मेडिकल कलेजमा उपचार भइरहेको छ अन्य घाइतेहरूको कावसती स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ लिबियाको मुख्य विमानस्थलमा रकेट आक्रमण भएको छ राजधानी त्रिपोलीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आतंककारीहरूले आक्रमण गरेका हुन् आक्रमणमा कम्तीमा एकजनाको मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् बाह्रवटा जहाज काम नलाग्ने गरी ध्वस्त भएको अधिकारीहरूले जनाएका छन् अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण भएपछि संयुक्त राष्ट्रसंघले त्यहाँ रहेका आफ्ना कर्मचारीहरूलाई तत्कालका लागि लिबिया छोड्न आग्रह गरेको छ लिबियामा सन् दुई हजार एघारमा तत्कालीन शासक मोअम्मर गद्दाफीलाई पच्युत गरी नयाँ सरकार गठन गरिएपछि राजनीतिक संक्रमण गहिँदै गएको छ र फिफाका अध्यक्ष सेफ ब्लातरले अर्जेन्टिनाका स्थायकर लियोन मेसीले विश्वकप फुटबलमा गोल्डेन बल पाएको प्रति आश्चर्य व्यक्त गरेका छन् फाइनलमा जर्मनीसँग पराजित भएको अर्जेन्टिनाका स्थायकर मेसीलाई गोल्डेन बल दिनु दुर्भाग्य भएको उनले बताएका छन् <सन>।. अर्जेन्टिनाका पूर्व खेलाड़ी दिएगो म्याराडोनाले पनि मेसीलाई गोल्डेन बल दिएको प्रति आपत्ति जनाएका छन् टेलिभिजनमा अन्तर्वार्ता दिँदै म्याराडोनाले गोल्डेन बलको दावेदार भनेको कोलम्बियाका स्थायकर जेम्स रोड्रिग बेज भएको बताएका छन् उनले जारी प्रतियोगितामा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पनि प्राप्त गरेका थिएका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल बिदा भए नमस्कार